उपाध्याय पोडेल भारत रीन का सिफारिश गैस को मूल्य प्रति सिलिंडर पचास रुपया घटो रेडियो युनिटी द्वारा अंतर क्रिया सहित दर्खाने कार्यक्रम संपन्न असोज एक गति देखि लगू होने करी डुरा प्लास्टिक मुक्त हो मेक्सिको अमेरिका को सीमा लगाइने पर्खाल को संपूर्ण खर्च मेक्सिको बेहोर्ने रिपब्लिकन उम्मीदवार डोनाल्ड ट्रंप र विश्वकप छनौट चरण खेल अन्तर्गत दक्षिण अमेरिकाकी टोलीहरू बीचको खेल भोलि हुँदै प्रभावकारी सूचना फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मिका हर्ज र इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म तपेन्द्र विष्ट सरकारले भारतका लागि दिप कुमार उपाध्याय र चीनका लागि पूर्व मुख्य सचिव लीलामणि पौड्यालाई राजदूत नियुक्त गर्न सिफारिस गरेको छ बिहिबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले भारत र चीनमा राजदूत नियुक्तिको सिफारिश गरेको हो अघिल्लो सरकारले कुनेटिक मर्यादा विपरीत राष्ट्रको अहित हुने गरी काम गरेको भन्दै उपाध्यायलाई भारतबाट फिर्ता बोलाइएको थियो तत्कालीन राजदूत महेश मास्केको कार्यकाल सकिएपछि चीनमा नेपाली राजदूत नियुक्त हुन सकेको थिएन यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डाक्टर ऋषि अधिकारी आर्थिक सल्लाहकारमा डाक्टर श्रीराम पौडुल र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा राष्ट्र बैंक कार्यकारी निर्देशक मेनबहादुर सुरेशलाई नियुक्त गरेको छ नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर पचास रुपियाँ घटाएको छ निगमले नजिकी दो चाटबाडको अवसर पारेर मूल्य घटाएको हो आज राती बाह्र बजेदेखि लागू हुने गरी नयाँ मूल्य लागू हुनेछ अब एउटा ग्यास सिलिण्डर सात सय किन्न पाइने निगमका पा... निगम प्रवक्ता भानुभक्त खनालले बताउनुभयो आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य योजना बनाएको आज थियो आजको मन्त्री परिषद बैठकले पनि दशैं तिहारको अवसरमा मूल्य घटाउन निर्देशन दिएको थियो तेलको मूल्य पनि घटाउने योजना भए पनि भारतीय आयल कर्पोरेशनले मूल्य बढ़ाएर सूची पठाएकाले तत्काल सम्भव नभएको खनालले बताउनुभयो आयल निगमलाई आजसम्म खाना पकाउने प्रति सिलिण्डर ग्यासमा एक सय नाफा थियो डडेल जिल्लामा विभिन्न क्षेत्रबाट दर्खा कार्यक्रम आयोजना भइरहेका बेला रेडियो युनिटी बयानब्बे दशमलव भने सामाजिक चेतनाको अभिवृद्धिका लागि अन्तरक्रियात्मक कार्यक्रम सहित आज दर्खाने कार्यक्रम सम्पन्न गरेको छ महिला हिंसा न्यूनीकरणमा हाम्रो प्रतिबद्धता शीर्षकमा अन्तर्क्रिया गर्दै हिन्दू नारीहरूको महान पर्व तीजको अवसरमा शुभकामना आदान प्रदान र अन्तर्क्रियासँगै दर्खानी कार्यक्रम सम्पन्न गरेको हो समाजमा व्याप्त महिला हिंसाका विभिन्न स्वरूपहरूको बारेमा छलफल फल तथा अन्तर्क्रिया गर्दै समाधानका लागि सरकारवालाहरूबाट प्रतिबद्धता समेत संकलन गरेको छ कार्यक्रममा सहभागीले महिला हिंसा न्यूनीकरणको अभियान आफैबाट शुरू गर्नुपर्ने बताएका थिए हिंसाका स्वरूप परिवर्तन भइरहेका र हिंसाका घटनामा वृद्धि भइरहेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए साथै कार्यक्रममा हरितालिका तीजको अवसरमा शुभकामना आदान समेत गरिएको थियो कार्यक्रम दर्खानी कार्यक्रम राखिएको थियो दर्खानी कार्यक्रममा झण्डै डेढ़ सय जनाले सहभागी जनाएका थिएक्त कार्यक्रम रेडियो युनिटीबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि आज डढेद्रामा छलफल संचालन गरिएसँगै आगामी असोध एक गतेदेखि प्लास्टिक मुक्त जिल्ला घोषणा संसद को वातावरण समिति को निर्देशन पालना करते सरकारले प्लास्टिक झोला प्रतिबंध लगने निर्णय डडिलद्रा में समेत उक्त निर्णय को कार्यान्वयन का छलफल कर हामी दैनिक जसो प्रयोग करने प्लास्टिक को मानव स्वास्थ्य में मा प्रत्यक्ष रूप में प्रभाव पारने वातावरण में समेत नकारात्मक असर सृजना गर्नुको साथै जलवायु परिवर्तनमा पनि असर पुर्याउने भएकाले यसको प्रयोगमा न्यूनीकरण गर्न यस्तो अभियान थालेको हो छलफलका क्रममा प्रमुख जिल्लाधिकारी उदय बहादुर सिंहले प्लास्टिकले मानवीय स्वास्थ्यमा पार्ने प्रभावका बारेमा जानकारी दिनुभएको थियो जिल्लालाई प्लास्टिक मुक्त गराउनका लागि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्ला विकास समिति अमरगढ़ी नगरपालिका र उद्योग वाणिज्य संघ तथा अन्य नागरिक संगठनहरूको सक्रियता जिल्ला प्रहरी कार्यालय डडेलधुराले अवैध घरेलू मदिरा र घरेलू मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ प्रहरी स्रोतबाटै घरेलू मदिरा उत्पादन हुने गरेको पत्तो पाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार एकै होटलबाट ठूलो मात्रामा घरेलू मदिरा र घरेलू मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको हो सदरमुकाम क्षेत्रको तुफाडाँडामा रहेको हान्सुदेवी थापा मगरको दीपक होटलबाट तयार पारेको सोह्र लिटर घरेलु रक्सी र घरेलु रक्सी बनाउन प्रयोग गरिने एक सय पचास लिटर कच्चा पदार्थ बरामद गरी बिहिबार पत्रकार सम्मेलन गरी नष्ट गरिएको हो यसैबीच उता जिल्लाकै असी ग्राम साथ भत्काडा बजारमा लक्ष्मी मगर र माया मगरको घरबाट समेत घरेलु मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेलध्रका प्रमुख डीएसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्कूद्वारा गएको जेठ असार महिनामा सञ्चालित विज्ञानतर्फ बीएससी तेस्रो वर्षको परीक्षाको परीक्षाफल बिहिबार प्रकाशन गरिएको छ यसैगरी दुई माघमा संचालित व्यवस्थापन संख्यायतर्फ को स्नातोक दोसों वर्ष को परीक्षा को परीक्षाफल आज नकाशन करीक्षाफल डब्ल्यू डब्लू डब्ल्यू डट ईडीयू एसएनजेएल डट कम तस्त डब्लू डब्लू डब्ल्यू डट ईडीयू र डूब्ल डट टियुट एनईटी डट एनटीसी डट एनपीमा हेर्न र नेपाल टेलिकमको सोह्र शून्य दुईमा डायल गरी वा उनपचास उन्पचासमा एसएमएस गरेर थाहा पाउन खबर अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पले मेक्सिको र अमेरिकाको सिमानामा लगाइने पर्खालको सम्पूर्ण खर्च मेक्सिकोले ब्याहोर्ने बताउनु भएको छ मेक्सिको भ्रमणबाट फर्किएपछि एरिजोनामा आयोजना गरिएका सभालाई सम्बोधन गर्दै ट्रम्पले मेक्सिको आप्रवासी अमेरिकाको टाउको दुखाईको विषय भएको भन्दै उनीहरूलाई रोक्न दुई देशबीचको सिमानामा पर्खा लगाउन अति आवश्यक भएको उहाँले बताउनुभयो आप्रवासीका कारण विश्वमा आतंकवाद मौलाएको भई दोहोर्याउँदै ट्रम्पले पर्खा लगाउनेमा मेस्किको सकारात्मक मेक्सिकोमा राष्ट्रपति एनेरिको पेना नैटोको नियन्त्रणामा जानुभएका ट्रम्पले मेक्सिकोमा रह मेक्सिको जनताको खुलेर प्रशंसा गर्नुभएको थियो <ज़ियो> अब एउटा खेल खबर विश्वकप छनौट चरण खेल अन्तर्गत दक्षिण अमेरिका टोलीहरू बीचको खेल भोलि हुँदैछ पहिलो खेल बोलिभिया र पेरू बीच हुनेछ खेल बिहान एक बजेर पैंतालिस मिनटमा शुरू हुनेछ दोस्रो खेल बिहान सवा बजे कोलम्बिया र भेनिजुला बीच हुनेछ त्यस्तै दुई बजेर पैंतालिस मिनट जाँदा हुने खेलमा ब्राजिल र इक्वेडर बीच प्रतिस्पर्धा हुनेछ उच्च फर्ममा रहेका नेयामारबाट ब्राजिलले खेल जित्ने आशा गरिएको छ चौथो खेल भने बिहान सवा बजे अर्जेन्टिना र उग्वेबीच हुनेछ सर्जियो अगुरो टीममा नपरे पनि सन्यास फिर्ता लिँदै मेसी राष्ट्रिय टोलीमा फर्किएपछि अर्जेन्टिना केही बलियो भने देखिएको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ पौडेल भारत र चीनका लागि राजु सिफारिश ग्यासको मूल्य प्रति सिलिण्डर पचास रुपियाँ घट्यो रेडियो युनिटीद्वारा अन्तर्क्रिया सहित दर्खानी कार्यक्रम सम्पन्न असोज एक गतेदेखि द्रडेन्द्र प्लास्टिक मुक्त हुँदै <गणी> मेक्सिको र अमेरिकाको सिमानामा लगाइने पर्खालको सम्पूर्ण खर्च मेक्सिकोले बेहोर्ने रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प <गणी> <गणी> र विश्वकप छनौट चरण खेल अन्तर्गत दक्षिण अमेरिकी टोली बीचको खेल भोलि हुँदै हवस् समाचार शरण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदीपेशलाई धन्यवाद तपाईँ हाम्रा चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यो सँगै आजका लागि हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छ हाम्रो भेट भोलि बिहान सात बजे हुने नै छ आजलाई भने समाचार कक्षका सम्पूर्ण तपेन्द्र भने आज्ञा चाहन्छु नमस्कार